उद्योग क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम ज्याला कति तोकिएको छ हजार रुपियाँ आठ हजार रुपियाँ वा दस हजार रुपियाँ यहाँलाई सही जवाफ थाह छ भने हामीलाई आरएस ब्रान्च इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप छ सेवामारोटरी त्यसमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ अनि पचपन्न पैंतालिस छ सय अस्सी वा पचपन्न पैंतालिस छ सय एकासीमा पनि फोन गरेर आफ्नो जवाफ टिपाउन सक्नुहुन्छ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तकवाद प्रदान गर्नेछौँ संविधानसभाको दोस्रो निर्वाचन पनि सकिसक्यो सीट संख्या बारेको जोर घटाउ तर बाँकी नै छ जनताको ध्यान भने को को सभासद भए भन्नेमा भन्दा पनि मुलुकमा राजनीति अब कसरी अगाडि बढ़छ त्यो भन्दा पनि बढी अब त साधारण जनताले पनि गरी खाने वातावरण बन्छ कि बन्दैन भन्नेमा नै बढी केन्द्रित छ त्यसैले आजको अघि बढ़ौंमा हामी लोकतन्त्र स्थापना र मुलुकको आर्थिक विकासको गतिबीच कस्तो सम्बन्ध हुन्छ भन्ने बारेमा चर्चा गर्छौं यसै क्रममा अर्थशास्त्रका विद्यार्थी र यस क्षेत्रमा लामो समयदेखि विभिन्न अनुसन्धानहरूमा संलग्न हुँदै आउनुभएका जीवनाथ अधिकारीसँग कुराकानी गर्छौं राजधानीका विभिन्न कलेजहरूमा अर्थशास्त्र विषयमा अध्यापन समेत गराइरहनु छ अधिकारीले तर कुराकानी भन्दा पहिले यही विषयमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफल अनि आजदेखि जिज्ञासु भाँजीका रूपमा हामी साम्भवी खरेललाई सुन्छौं बुद्धिमान मामा बैठक स्रोत मा का अन्सार एकदुर बस्नेत दुई ो थाहा भइसकि हाल्यो नि तर यो भन्नुहोस् अब हाम्रो देशमा शान्ति छ आर्थिक विकास हुन्छ कि हुँदैन तिमीले नि पत्रकारले जस्तै प्रश्न सोध्यौ है भन्जी अहिले किन मामा मैले गलत भनेर भनेनौ भान्जी भनेनौ एकदम ठिक भने हो त पहिला त लोकतन्त्र आएपछि नेपालमा विकास हुन्छ भनेका थिए नि अहिले त दुईवटा चुनाव पनि भइसके त अनि आर्थिक विकासका लागि चुनाव भएर पुग्छ त भान्जी लोकतन्त्रसँग जोडिएका कति कुराहरू छन् नि अरू ती सबै पक्षहरूलाई पनि बलियो बनाउनु पर्छ अनि पो हुन्छ त विकास भन्नाले सुन भान्जी आर्थिक वृद्धि विकासका लागि संविधान सभाको चुनाव भएर पुग्दैन जनताको सम्पत्ति माथिको अधिकारको सुरक्षा स्वतन्त्र बजार विधिको शासन स्वतन्त्र र स्फूर्त न्यायपालिका उत्तरदायी सरकार ओहो हो, कस्तो गार गार कुरा गर्नु भएको हो यो मामाले त <laughs> गाह्रो होइन भान्जी यी त महत्वपूर्ण कुरा हुन् ल अब जसले जसले चुनाव जित्यो नि उनीहरू सबै आफूलाई जित्ने सहयोग गर्ने व्यक्ति वा समूहलाई गुण फर्काउनै व्यस्त भए हार्ने पनि अर्को पालीमा त जित्नुपर्छ भन्दै लोकप्रिय बन्न अनावश्यक रूपमा आकर्षक कार्यक्रमहरू गरेर बस्यो भने त यसले गर्दा सबै समूह बीच आफ्नै कसरी गर्ने अनि फाइदा पुर्याउने भन्ने होड भइरहेका छन् के त्यो हो हो, है मामा, ठीक अब जीतने पक्ष पटक चुनाव जीत सुनिश्चित कर हने पक्ष सकेटो अर्क चुनाव करतावरण बनाने को ध्यान बना में सरकार, सरकारी संयंत्र उत्तरदायी प्रभावकारी बनानेमा अनि आफ्नो मान्छे आफ्नो समूह आफ्नो त्यसैले त लोकतन्त्रमा सरकारलाई उत्तरदायी बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने संस्थाहरूको विकास नभएसम्म लोकतन्त्रबाट सोचे जतिको आर्थिक विकास आउँदैन के फेरि नि भान्जी यो कुरो हाम्रो देशकै मात्र नभएर विश्व का अधिकांश विशोन्मुख मूलूक संदर्भ में सही ठहर कुरो भाजी पे अफ्रीका स्वतंत्रता पाए लगत्त लोकतंत्र के स्थान तर पचास वर्ष बीतीसा उ निकास नवी एशियी देश लोकतंत्र नर्थिक विस कर तर इसको अर्थ लोकतंत्र चाह भाजी बुझे मामा, बुझे, बुझे, तेही भायरो क्या हो? मामा, बुझे, बुझे, के हो। हाम्रो हमारे घरी प्रजातंत्र घोकतंत्र आस को ग र जिज्ञासो भान्जी बीचको छलफल पछि अब लाग्छ लोकतन्त्रले मुलुकमा स्थिर राजनैतिक अवस्था स्थापना गर्छ त्यसपछि मुलुकमा गरिखाने वातावरण बन्छ अनि आर्थिक विकास पनि मजाले हुन्छ भन्ने जनविश्वास छ तर के हाम्रो मुलुकमा विकास ल्याउने मूल तत्व लोकतन्त्र नै हो त हो भने कसरी होइन भने किन त यही विषयमा आज हामी अर्थशास्त्र विषयमा विभिन्न कलेजहरूमा अध्यापन गराउँदै आउनुभएका जीवनाथ अधिकारीसँग कुराकानी गर्छौं अर्थशास्त्र क्षेत्रमा हुने विभिन्न अनुसन्धानहरूमा समेत संलग्न हुँदै आउनुभएका अधिकारीसँगको कुराकानीमा शुरूमा मैले जिज्ञासा राखे संविधानसभाका दुई चुनाव देखिसकेका हाम्रा लागि अब मुलुकको आर्थिक विकास के अवश्य यहाँका उत्पादनशील स्रोत साधनलाई होइन यहाँको व्यक्तिहरू युवाहरू सबै वर्गलाई गतिशील बनाउँछ र त्यसले चाहिँ उत्पादनको क्षेत्रमा एउटा नयाँ गति पैदा गर्छ र त्यो अझै पनि कायम गर्न बाँकी छ नेपालमा अझै पनि लोकतन्त्रको सबै फलहरू फ्रुट्सहरू प्राप्त भइसकेको अवस्था छैन र लोकतन्त्रका मूल्य मान्यताहरू स्थापित भइसकेका छैनन् नीति निर्माणहरू तहमा काम गर्न काम हुन बाँकी नै छ त्यो हिसाबले अहिले नै हामीहरू निराशावादी हुनुपर्ने अवस्था छैन आशा हुनु आशाको अवस्था अझै पनि बाँकी छ र हामीहरूले चाहिँ अब नयाँ संविधान पायौँ होइन अनि नेपालमा सुशासन कायम भयो यहाँका व्यक्तिहरू यहाँका चाहिँ रिसोर्सहरू गतिशील बनाउन सकियो भने यहाँ नेपालमा विकास नहुने भन्ने कुनै त्यस्तो अवस्था छैन निराशा हुनुपर्ने अवस्था छैन लोकतन्त्र बलियो भयो भने विकासका आधारहरू बलियो हुन्छन् लोकतन्त्र आउँदैमा विकास हुने होइन लोकतन्त्रले एउटा मानिसलाई ऊर्जा दिने गतिशीलता पैदा गर्ने यहाँका स्रोत साधन परिचालन हुनको लागि वातावरण तयार गर्ने पूर्वाधार विकासको लागि चाहिँ एउटा निश्चित अवस्था सृजना हुने सक्छ भन्ने माध्यम मात्रै हो यहां भन्न जस्तो स्रोत साधन राष्ट्र प्रयोग गरना सकने असा दिने यम पर्च काम कसरी अब विभिन्न तह सरकार पूंजी इंपोर्ट करने प्रविधि इंपोर्ट करने अस करने पूर्वाधार विकास भनेको यहाँको बाटोघाटो बनाउने यहाँ किसानले उत्पादन गरेका चिजहरू जो वस्तुहरू छन् तिनीहरूलाई बजारसम्म पुर्याउने बजारबाट उनीहरूले चाहिँ आफ्नो सामान बेचेर आफूलाई चाहिँ केही आम्दानी प्राप्त भएको महसुस गर्न थाल्यो भने उनीहरू त्यो आफ्नो क्रियाकलापमा अझ बढी सक्रिय हुन्छन् र गतिशील हुने हो र यहाँको चाहिँ रिसोर्सहरू अनि बढी प्रयोग हुन थालेपछि उनीहरूलाई एक किसिमको ऊर्जा पैदा हुन्छ त्यही ऊर्जाले नै अब आर्थिक क्रियाकलापहरूलाई बढाउँदै जान्छ र नेपालको चाहिँ आर्थिक विकासले बिस्तारै गति लिने हो हामीले यसरी बुझ्दाखेरि प्रत्यक्ष रूपमा सुशासनसँग पो विकास सम्बन्धित छ कि जस्तो पो लाग्यो त होइन सुशासन र लोकतन्त्रका त यो दुईटा एकापसमा एकदमै नजिक सम्बन्ध भएका लोकतंत्र लोकतंत्र कम्प्लिट होशासन उंगमासू को संबंध भरकार मतहत का निल हर्च बलिओं हम सोचे जस्त हम लोकतंत्र में हमी देखना का अब यस्तो छ अब सबभन्दा ठुलो कुरो त सरकार आफैले केही गर्दैन अहिले नेपालले चाहिँ उदारीकरणको नीति अप्नाएको छ होइन र सरकारले अब आफैले गर्नुभन्दा यहाँको निजी क्षेत्र यहाँका व्यक्तिहरू यहाँका किसानहरूलाई अब सिप दिने यहाँको चाहिँ प्राकृतिक सम्पदालाई परिचालन गर्नको लागि अवस्था अथवा वातावरण पैदा गरिदिने यस्तो खालको काम चाहिँ केन्द्रीय निकायबाट हुन आवश्यक छ त्यो भनेको राज्यले अब यहाँका जनताको चाहना अनुरूप उनीहरूलाई त्यो वातावरण दिने अवस्था यहाँको निजी क्षेत्रलाई त्यो ग्यारेन्टी गरिदिनु आवश्यक छ र स्थानीय समुदायले पनि अब राज्यले गर्न लागेका कुराहरूमा सपोर्ट गरिदिनुपर्छ जस्तो नेपालमा सरकारले विभिन्न यो हाइड्रो सम्बन्धी परियोजनाहरूमा सरकारले आफ्नो ढङ्गले चाहिँ विदेशी समुदायहरूसँग चाहिँ सम्झौता गरेको छ तर स्थानीय व्यक्तिहरूले विभिन्न अवरोध खडा गरेर होइन अब हामीलाई यति रोजगारी चाहिन्छ यति चाहिँ हामीहरूको चाहिँ अब सेयर चाहिन्छ भने उनले आफ्नो खालको चाहिँ त्यो अर्को थाहा दिनु भएन स्थानीय समुदायले पनि केन्द्रीय सरकारको मनोभावनालाई बुझिदिन सक्नुपर्छ र एकअसमा सम्बन्ध केन्द्र र स्थानीय तहको चाहिन्छ नै त्यसो भए अधिकारीज्यू सरकार र निजी क्षेत्र बीचमा आवश्यक समन्वय अहिले छैन भनेर हामीले बुझ्न सक्छौँ कि सक्दैनौ त होइन सरकार र स्थानीय समुदाय बीच सम्बन्ध छ नभएको त होइन समन्वय छ र त्यो हामीले त्यति प्रभावकारी रूपमा भएको पाउँदैनौँ अब स्थानीय व्यक्तिहरू आफ्नो ढङ्गले विदेशतिर जाने होइन यही नेपालमा के गर्ने वातावरण सरकारले के गरेको छ भन्ने आशा भरोसा त्यति भएको देख्दैनौ होइन अविश्वास सरकार जनता किन त्यस्तो अविश्वासी हुन्छ र आफैमा तर सरकारले केही गर्नु पर्यो राजनीतिक जुन तरलता छ राजनीतिक जुन काल छ त्यो यसलाई जनताहरूले अब हेरिरहेका छन् यो चाँडो सकिदिनुपर्छ केन्द्रीय तहबाट नेतृत्वले यसलाई चाहिँ सरकारले अब एउटा मनमा मलाई लागेको कुरा नि होइन जस्तै अब जलविद्युतको एउटा सम्भावना यसमा बाहिरको पनि लगानी भित्री हो नेपालीहरू आफै पनि हामी आफै मिलेर पनि लगानी गर्न सक्छौँ भनेर पनि जुर्मुराए होइन यस्ता सम्भावित क्षेत्रहरू लगानीका क्षेत्रहरू पहिचान गर्नमा सरकारले सहयोग गर्नुपर्ने यो सहयोग एलाई अल ज नाम ये अब जल विद्युत लगातार पूर्वाधार विस का परियोजना संबंधी क्रा आ, नेपाल नेपालभित्र रहेको साधन स्रोतले मात्र प्राप्त हुँदैन र केही समय अगाडि मात्रै नेपालको जल स्रोत नीति लगायतका विभिन्न नीतिहरू प्राप्त भएका छन् यसले चाहिँ प्रभावकारी रोल खेल्न सकेको छैन र यसले चाहिँ विदेशी समुदायमा नेपालमा यस्तो यस्तो छ भनेर यस्तो सम्मानको ठाउँ छन् लगानी गरिदिनुहोस् भनेर नेपाल, नेपाल सरकारले विश्व समुदाय मार्फत एउटा आग्रह एउटा चाहिँ आशा भरोसा दिलाउन सक्नुपर्छ र मात्र उनीहरू आउँछन् र नेपालको पुँजी परिचालनले ने मात्र यो पुग्दैन नेपालमा एक त नेपालको पुँजी बजारको अवस्था पनि कमजोर अवस्थामा छ र नेपालमा भएको पुँजीहरूलाई नेतृत्वले यहाँको सरकारले त्यो परिचालन गरेर रा। उनीहरूलाई चाहिँ एउटा आस्था दिन सक्ने अवस्था चाहिँ अझैसम्म प्राप्त भएको छैन यहाँका लगानी गर्ने जो व्यक्तिहरू छन् निजी क्षेत्रहरू उनीहरू पनि पूर्ण रूपले विश्वस्त भएका भएको पाइँदैन त्यो हिसाबले यहाँको स्थानीय अथवा यहाँको देशभित्रको पुँजी राम्रोसँग परिचालन हुन सकेको अवस्था छैन र विदेशमा रहेको पुँजी पनि नेपालमा इम्पोर्ट गर्न नसकिएको अवस्था हो यो दुवै अवस्था यो हो तर मैले जान्न खोजेको चाहिँ जस्तै अब यो जलविद्युतको एउटा क्षेत्र चाहिँ पहिचान भयो होइन जलविद्युतको क्षेत्रमा ठूलो लगानी हुन सक्दो रहेछ भनेर यस्तै खालको अरू अरू लगानी गर्न हुने खालको सम्भावनाहरूलाई अझै पनि किन नखोलाइएको वा किन पहिचान नभएको होला है त यस्तो छ नेपालमा अब वस्तु हजार गुड्स मार्केट भन्छ त्यो वस्तु बजारको खास त्यस्तो सम्भावना चाहिँ धेरै छ जस्तो लाग्दैन र स्थानीय रूपमा स्रोत साधन प्रयोग गरेर साना तथा मजौला खालका उद्योग धन्दाहरू सञ्जाल गर्न सकिने अवस्था चाहिँ हो तर नेपालमा वस्तु नेपालको आफ्नै बजार सानो भू धरातलको अवस्था पनि अलिकति विविध प्रकृतिको र यहाँको पूर्वाधार यहाँको कच्चा पदार्थहरूले पनि त्यो ठुलो इन्डस्ट्रीहरूलाई सपोर्ट गर्न सकिने खालको अवस्था छैन तर पनि यहाँ चाहिँ यो सेवा उद्योगहरू जस्तो यहाँको टुरिज्म सम्बन्धी होइन यहाँको चाहिँ अब स्वास्थ्य यहाँको चाहिँ अब शिक्षा यस्ता कुराहरूमा नेपालले राम्रो भूमिका खेल्न सक्ने र यस्ता वस्तुहरू नेपालले तुलनात्मक रूपमा लाभ लिन सक्ने अवस्था चाहिँ हो यो क्षेत्रको विकास गर्न जरुरी छ भनेपछि हामी सेवा क्षेत्रमा बढी केन्द्रित वस्तु बजारमा भन्दा सेवा क्षेत्रमा बढी चाहिँ हामीहरू लाग्न सक्यौँ भने हमीलाक सुंदाख यो किस हाथ मिला निजी क्षेत्र अगाड़ी जानू को हम मूलूक छोलेक आवश्यकता के कारण पूर्वाधार वििकास निजी क्षेत्र के पूर्वाधार विस कर आईहालने अवस्था तो हिसाब से सरकारले आफ्नो भूमिका खेल्नुपर्ने अवस्था छ र नीति निर्माण अनि पोलिसी गाइडलाइन्स यो यसको लागि पनि सरकार उत्तिकै सशक्त रूपमा आफ्नो क्रियाशीलता देखाउनु जरुरी छ अब यहाँको कतिपय निजी क्षेत्रहरूले अझै पनि सामाजिक उत्तरदायित्वपनलाई अझै प्रमाणित गर्न नसकेको अथवा केही कमजोरीहरू अथवा प्रश्नहरू उठ्ने गरेको कारणले पनि सरकारले अब उनीहरूलाई सहयोगी रूपमा अथवा उनीहरूलाई चाहिँ एउटा रेगुलेसनको रूपमा यो विभिन्न ढङ्गले अब यसमा विवादित कुरा छ अब कुनै राजनीतिक आस्था भएकोले के भन्छ होइन तर सरकारको केही न सानो ठुलो उपस्थिति आवश्यक छ र निजी क्षेत्रलाई पनि उत्तिकै रूपमा परिचालन गर्न आवश्यक छ किनभने नेपालको सरकार सानो सरकार अथवा नेपालमा भएको राजस्वको क्षेत्र अथवा सरकारले ठुलो योगदान गर्न सक्ने अवस्था छैन अब त्यसो भए अहिले त हामीले सफल जन जनआन्दोलन पनि देखिसक्यौँ होइन अनि फेरि यसपछि दुईवटा चुनाव पनि देख्यौँ हामीले सफलै भनिएको छ यसपछि अबको हाम्रो जुन मुलुक जसरी अगाडि बढिरहेको छ नि हामी कहाँ यो विकासको गति पनि त्यसरी नै तीव्र हुन्छ भनेर हामीले कहिलेसम्ममा चाहिँ यस्तो होला भनेर बाटो हेर्न सक्छौँ त यस्तो छ यो कुरा एउटा चुनाव भयो यो राजनीतिक गतिशीलता होइन यो राजनीतिक गतिशीलताले अब यहाँ चाहिँ मात्रै पुरा गरेर हुँदैन यहाँका अब जो निष्क्रिय रूपमा रहेका युवाहरू अथवा यहाँका अन्य स्रोत साधनहरूलाई एउटा कानुन दिएर गतिशील बनाउनुपर्छ एउटा दीर्घकालीन नीति दिएर गतिशील बनाउनुपर्छ त्यो गतिशील बनाउन सकेको अवस्थामा हामीले त्यो अवस्था चाँडै प्राप्त गर्नेछौँ नत्र भने यो गतिशील बनाउन सकेन अब यहाँको चाहिँ स्रोत साधन यही नै रहने किसानहरूले चाहिँ एउटा चाहिँ भूमि नहुनेले अथवा भनौँ न स्रोत साधन नहुनेले स्रोत प्राप्त गर्न सक्ने जसको तालिम छैन उसले उनीहरू निष्क्रिय रूपमा रहन सक् रहिरह बसिरहनु पर्ने यस्तो अवस्था भयो भने देशले विकास गर्छ भन्ने आशा गर्न सकिँदैन तर यहाँ भएको भूमि यहाँ भएको चाहिँ बेरोजगार अथवा यहाँको चाहिँ उत्पादनशील क्षेत्रहरूले तुरन्त गतिशीलता प्राप्त गर्नुपर्ने अवस्था चाहिँ आउन आवश्यक छ यदि यो आउन सक्यो भने चाहिँ हामी दुई चार वर्षमै एकदमै राम्रो गर्न सक्छौँ यदि यो गतिशीलता आएन अब नेपालीहरू आफ्नो ढङ्गले अब व्यक्तिगत रूपले भनौँ न एकीकृत रूपमा लाग्न सकेनौँ भने त्यस्तो अवस्थामा देशको अवस्था यस्तै नै रहिरहन्छ भन्न सकिने अवस्था हुँदैन भर्खर हामीले विभिन्न कलेजहरूमा अर्थशास्त्र विषयको अध्यापन गराउँदै आउनुभएका जीवनाथ अधिकारीसँग कुराकानी गर्यौं लोकतन्त्र र विकास निर्माणको गति बीच कस्तो सम्बन्ध हुन्छ भन्ने बारेमा नेपालमा उध्योग क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम ज्याला कति तोकिएको छ हजार रूप आठ हजार रूप दजार रूप यहाँलाई प्रश्नको जवाफ थाहा छ भने पचपन्न पैंतालिस छ र छ सय एक्कासीमा यहाँले हामीलाई फोन गर्न सक्नुहुन्छ अनि यसै गरेर आरएस ब्रान्च एट आर जीमेल डट कममा इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको सेवामा रोटरी ओपन ग्रुपमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक प्रदान गर्नेछौं समृद्धि फाउंडेशन को सहकार में हमी स्त तैयार पारे हौ भोली कार्यक्रम सेवा में रोटरी में अंको अंक लम बारे थप जानकारी रम का पहले का अंकूड स्लैश कैपिटल एजीआई कैपिटल बीएडीएन सुन्न डाउनलोड कर